नमस्ते साथ स्वागत अभिवादन कार्यक्रम देश विदेश में प्राविधिक मित्र सूर्य संगे उस्थित भईसको म कार्यक्रम संचालक रवि भट्ट अर्पण सबका सदा काेडियोर्पण एक सौ चार थप्लो पांच मेगा हर संगे इंटरनेट ऑनलाइन में डब्लू डब्लू डब्लू डट रेडियोअर्पण डट कम संसार देश विदेश विशेषरी कार्यक्रम में हमी देश अथवा विदेश लग्न भाग रही सकूँ भाई युवा युवतीसग प्रत्यक्ष करने विदेश जानूं पैले ध्यान दिवस कुरा प्रस्तुत करने भाई कहीं विदेश फर्क आईसक्म दीदी भाई दाजु भाई दीदी बनीह पूरा प्रत्यक्ष कुरा, कुरा कर हरु करने थुप्रीपी विदेश जाने आशा में कुने शिप तालीम न सिकन नहीं विदेश पलायन भई सके दुख पाया क्रुरा प्रस्तुत करने दुख रीड़ा में बगेर नेपाल फर्किस तमाम दाजु भाई दीदी बनीस प्रत्यक्ष कुराकाग कर गत हप्ता हमी विदेश गए भोग्परिक दुख र चपेटा में रहकर नेपाली को कुराका प्रस्तुत गये वहीं आज अपनी हमीआा सात माधवपुर का रमेश ढकासंग प्रत्यक्ष कुरा करनेधुर आवाज पनि लाग्छ प्यारो नेपाल हिजो र डाडा पाखा है छ सुन्दर तराई है समय जन्म लिए गर्व लाग्छ मलाई गाउँछु गीत बिराई भाकामा डुल्दै आफ्नो बनर पाखामा खामा गाउँछु गीत बिराई ...Bunara apart with heaven... नेपाल केहीमा छैन कमी आफ्नै थलो नचिनेर पछि पर्छौँ हामी सुन्दर नेपाल भ्रमण गर्न विदेशबाट आउँछन् नेपाली धन कमाउन किन विदेश आउँछन् यस्तै फेरिले मेरो मन जल्छ दुखा गरे विदेशमा सु त्यस्तै के कति सुन्दर सागर माथा शिर त्यस्तै राम्रा मठ मन्दिर छन् सुदूरु पश्चिमतिर शान्ति भूमि लुम्बिनीमा बुद्ध जन्मे पहिले कलि उग लाग्यो भन्छन् वास्ता छैन अहिले नछोटा है चलन पुरुष भलो हुँदैन मुरु खाएको नछोटा है चलाना पुरु खाएको कहिल्यै भलो हुँदैन मुरु खाको, कहिल्यै भलो हुँदैन म हेर्दै राम्रो रामजान कि मन्दिर जनकपुरमा झनै राम्रो चन्द निपुल उता कञ्चनपुरमा गोर्खा जिल्ला मनका मन अर्घा खाँची सुठानको स्वर्गद्वारी गुल्मी कोरे बावा बाबाजेले संस्कृति बुझे जेले गर्थे यी देउता पुज बाबाजेले संस्कृति बुझेर बाजा गर्थे यी देउता दे दे पुजेर बाजा गर्थे यी देउता पुजेर देउी बजले खमा पछा कोसी जला बल्छ आजले खोडा खोडी नराम्रो नाम छैन सबै देउता शक्ति दिन्छन् खोटला यस्तो कुरा आज निस्कता यो आवाजपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम देश विदेशमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार फुट्टो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट पनि तपाईँ प्रत्यक्ष यति बेला सुनिराख्नु भएको छ र यो कार्यक्रम देश विदेश मैले अघि नै बताइसकेको थिएँ हामीसँग आज प्रत्यक्ष हुनुहुन्छ रमेश ढकाल जो पिटुवा साथ माधवपुरुबाट हुनुहुन्छ र उहाँ निकै लामो समय साउ बसेर फर्किसक्नु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गरौँ रमेशजी यहाँलाई स्वागत छ कार्यक्रममा हजुर धन्यवाद के ने छ नेपालमा रहँदा र विदेश जानुभन्दा पहिले तपाई के काम गर्नुहुन्थ्यो म पहिले यहाँ होस्टेलमा काम पनि गर्थेँ र फर्निचरमा पनि अलि काम पनि गरिरहेको थिएँ यसरी होस्टलमा र फर्निचरमा काम गरिरहँदा फेरि विदेश जाने इच्छा चाहिँ कसरी जाग्यो तपाईँलाई यहाँको जागिरले पनि अलि आर्थिक आमदानी को स्रोत राम्रो नभएको कारणले र घरको पनि अलि स्थिति कमजोर भएको कारणले पनि जान लागेको हो यहाँले जुन भनिरहनु भएको छ थुप्रै नेपाली युवाहरू यसरी नै ने नेपालमा रोजगारको अलिकति कम छ भने र सबै युवाहरू विदेश पालन भयो भने नेपालमा चाहिँ के गर्ने अरू युवाहरूले के काम गर्ने यसको लागि सरकारले पनि केही सोच्नुपर्छ र सरकारले पनि सबै युवाहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्छ यस्तो भयो भने विदेशभन्दा नेपालीहरू स्वदेशमा नै रमाउँछन् र स्वदेशमा नै आफ्नो गुजरा चलाउने गर्छन् नेपाल सरकारले चाहिँ कस्तो किसिमको रोजगार दिए हुन्थ्यो जस्तो लाग्छ यहाँलाई यसको लागि अब शिवमूलक तालिमहरू पनि दिनु सरकारले सबै नेपालीहरूलाई तालिम दिएर र त्यही रह अनुसारको आफ्नो दक्षताअनुसार आफ्नो क्वालिफिकेसनको आधारमा चाहिँ उनीहरूलाई रोजगारी दिन सक्नु ठिकै छ यसरी सरकारले सिक्किमक तालिम दिएपछि मात्र युवा नेपालमा रहन सक्छन् भन्ने यहाँको तर्क निकै राम्रो छ र हामी विदेशतिरको कुराकानीलाई लागाडी बढाउँ र यहाँ कुन देश जानु जानुभएको हो र कुन मेन म्यान मा कति रकम खर्च गरेर जानुभएको हो म साउदी अरब गएको थिएँ र साउदी यो पिरामिड म्यान पावरबाट सत्तरी हजार खर्च गरेर गएको थिएँ सबै सत्तरी हजार खर्च गर्नुभयो र कुन कामको लागि र कति स्यालेरी भनेर जानुभएको हो यहाँ नेपालबाट चाहिँ पेन्टर भनेर गएको हो तर उहाँ गएर हेल्परमा काम गर्यो पांच सौ सैलरी में पच्छी बिस्तार आप सिके हेल्पर बाट सीट फिटर इलेक्ट्रिशियन यो काम सिक्स तेई ट्रेड में काम कर इस यहाँ पेन्टर भर जुन लेबर काम लगाइए वहाँ हेल्पर लगाइए सुरू में क्या पेंटर कर गर, उहाँले पेन्टर गरेको पनि थिएन तर सिकेको पनि थिएन तर भिस्सा चाहिँ पेन्टरको भएको कारणले गयो तर पेन्टरको काम चाहिँ उहाँ गएर गर्नु पनि परेन यसरी जुन काम भन्यो त्यही काममा चाहिँ त्यहाँको कम्पनीले नदिने भनेर थुप्रै नेपाली अलपत्र परिरहेको अवस्था छ र यहाँलाई पनि जानकारी छ पक्कै पनि र यसरी थुप्रै नेपालीहरू जुन काम भनेर जान्छन् र त्यो काम नपाइसकेपछि अलपत्र पर्छन् अब किन यसरी अलपत्र पर्नु पछाडि चाहिँ के कारण होला यसको कारण यहाँबाट कम्पनी भनेर पठाएको पनि हुन्छ उहाँ गएपछि सप्लाई कम्पनी हुन्छ सप्लाईले चाहिँ आफ्नो सबै ट्रेडको काम चाहिँ दिन सक्दैन यहाँ तोकेको ट्रेडको काम उहाँ गएपछि जे काम पाउँछ उसले कम्पनीले त्यही काममा चाहिँ उसले आफ्नो मेन पावरलाई चाहिँ सप्लाई गरिरहेको हुन्छ यसरी यहाँ साउदीमा सात वर्ष बसिरहँदा सात वर्षभित्र चाहिँ कस्तो कस्तो काम गर्नुभयो र नेपालीहरूले कतिको दुःख पाएका छन् साउदीमा थुप्रै नेपालीहरू दुःख पनि पाइरहेका छन् तर मैले चाहिँ यो इलेक्ट्रिसियन सिट फिटर काम गरेँ र त्यसमा चाहिँ सिकेँ पनि र पछि सिकेपछि आफ्नै ट्रेडमा चाहिँ काम गरेर रा चाहिँ राम्रै भयो र रा नेपालीहरू धेरैजसो नेपालीहरू दुःख पनि पाइरहेका छन् भनेको स्यालेरी नदिए काम धेरै लगाउने यस्तो धेरै दुःख भेटिरहेका छन् साथीहरू त्यसरी दुःख पाइरहेको नेपालीहरूलाई त्यहाँ चाहिँ थुप्रै सङ्घ संस्थाहरू छन् भन्ने सुनिन्छ र ती सङ्घ संस्था र कुटनीतिक नियोगले हेर्ने गर्दैन खै कसैलाई चाहिँ थाहा पनि हुँदैन त्यो कुटनीतिकतिर जानलाई अशिक्षित पनि हुन्छन् त्यसको कारणले चाहिँ उनीहरू जान पनि जाँदैनन् सक्दैनन् र थाहा पनि पाउँदैनन् गएका पनि कसैले पाइएन हेरेर हामीलाई भन्ने गर्छ यसरी साउदीमा थुप्रै अलिक कम अर्धदक्ष कामदारहरू र नेपालीहरू यसरी काम गरिरहँदा कस्तो कस्तो अन्य प्रकारको अलिक ठुला कामहरूमा नेपालीहरूले काम गरेका छन् ठुला कम्पनीहरूमा छन् ठुला ठुला पोस्टहरूमा पनि नेपालीहरू छन् तिनीहरू राम्रै आम्दानी पनि पाएका छन् राम्रै स्यालेरीमा काम गरिरहेका छन् पुरानो पनि छन् साउदीमा जुन भर्खरै मात्र पनि त्यहाँको सरकारले जुन उयो राष्ट्रको चाहिँ वार्षिक उत्सव मनाइरहँदा त्यहाँ थुप्रै नेपालीहरू जेल परेका नेपालीलाई छुटकारा पनि दियो र प्रायः गरेर साउदीमा चाहिँ नेपालीहरू के के कारणले गर्दा जेल परेका हुन्छन् नेपालीहरू प्रायः जसो रक्षाहरू पिउने यसको कारणमा चाहिँ धेरैहरू नेपालीहरू चाहिँ जेल परिरहेका छन् अन्य कुनै अरू अरू कारणहरू के छ जेल पर्नुको त्यो यहाँलाई कतिको जानकारी छ र धेरै जसो नेपालीहरू कम्पनी राम्रो नभएको कारण भागेर पनि काम गरिरहेका हुन्छन् र कालो काम भागेर काम गर्दाखेरि कोही कालो धन्दा गरिरहेका हुन्छन् रक्षाहरू बनाउने बेच्ने गरेका हुन्छन् त्यही कारणले पनि उनीहरू जेल परिरहेका हुन्छन् र यहाँले चाहिँ सात वर्ष साउदी बसिरहँदा जुन सुरुमा लेबर पनि गरेँ भन्नुभयो पेन्टरमा आउनुभयो त्यसपछि अहिले ड्राइभिङ गर्नुभयो र ड्राइभिङ कस्तो पेसा हो त्यहाँको ड्राइभिङ राम्रै पेसा हो त्यहाँ ड्राइभिङलाई राम्रै रूपमा हेरिन्छ अनि यहाँले चाहिँ जुन सात वर्ष बस्दाको कमाई कति कमाउनु भयो भन्न मिल्छ भन्न मिल्छ तर खासै कमाई भएन नेपालमा ने नेपाल के के प्रगति गर्नुभयो सात वर्षको कमाइले के गर्नु भयो नेपालमा तपाईँले नेपाल जग्गाहरू किन्यो घर बनाइयो कति जति जग्गा किन्नुभयो र टोटल आम्दानी चाहिँ कति गर्नुभयो यहाँले दस बाह्र लाख कमाइयो अब के छ अब जाने विचार छ अथवा नजाने के छ विचार जाने विचार त थिएन तर यहाँ बसेर पनि रोजगारी नभएको कारणले जानपर्ने बाध्यता भइरहेको छ अब यसरी सात सात वर्ष बस्नुभयो दस बाह्र लाख रुपियाँ कमाउनु भयो र अब त्यही पैसाले यहाँ केही व्यवसाय गर्दा हुँदैन र त्यहाँको पैसा अब कमाइयो तर आएपछि सकिएर पनि जाँदो रहेछ त्यसको सदुपयोग पनि राम्रोसँग भएन जसरी यहाँले सदुपयोग भएन भन्नुभयो तर कस्तो भने विदेशबाट आइसकेपछि नेपालीहरू थुप्रै कोही बाख्रा पालन कोही कुखुरा पालन गरेर बस्नुहुन्छ फेरि पनि यहाँ त्यो व्यवसायभन्दा पनि विदेश राख्छु भन्नुभएको छ अब कति जति बस्ने विचार छ दुई महिना जति बस्ने विचार छ ठिकै छ यहाँले जुन अब फेरि गइसकेपछि पनि दुई वर्ष बस्ने विचार गर्नुभएको छ र कमाएर पक्के पनि यहाँ फर्कनुहुन्छ र त्यो विचार त्यसपछि के गर्ने सोच बनाउनु भएको छ त्यसपछि त्यही ते त्यसको राम्रो लगानी गरेर रा के व्यवसाय गरेर बस्ने सोच छ व्यवसाय भने कस्तो व्यवसाय गर्ने सोच बनाउनु भएको छ कुखुरा पालन सम्बन्धी केही व्यवसायहरू यहाँले पक्कै पनि सात वर्ष सा बसिरहँदा साउदीमा थुप्रै नेपालीहरूको अवस्थाहरू पनि बुझिसक्नु भएको छ र तपाईँलाई चाहिँ सात वर्ष सा बसिरहँदा कुनै दुःख पीडा अथवा रमाइला क्षणार के कस्ता भयो त्यो बारेमा सुनाइदिनुहोस् न कोही बेला त दुःख पनि पाइयो राम्रो कम्पनी नभएको सप्लाईमा जानुपर्ने काम नजानेको कारणले दुःख पनि पाइयो तर पछि काम सिकेपछि चाहिँ आनन्द पनि आयो रमाइलो पनि भयो त्यस्ता अन्य थुप्रै नेपालीहरूले जुन कुलतमा लागेर जेल परिरहँदा तपाईँ चाहिँ त्यो कुलततिर लाग्नु भएन मलाई त्योपट्टि सोच पनि आएन तर जान लागेका साथीलाई पनि त्यस्तो गर्नु हुँदैन चाहिँ भनिन्थ्यो तर उनीहरू कोही मान्थे तर कोही चाहिँ मान्थेन साउदीमा यहाँ सात वर्ष बसिरहँदा जति नेपाली महिलाहरू त्यहाँ होम होम हाउसमेट में जांचं यहाँ बा भाई रहा दुख पाया थुप्रे महिला यहाँ कति को बुझ् भी महिला कस्तों काम में गए साउदी में हजर यह साच हो सा की महिला ने दुख भी पाया थे रोई घर में कम कर न सको सऊदी ने लापरवाही कारण भागेर आर कई सहयोग मागर चाहे फर्क रखा ठिकै छ सात वर्षको जुन लामो समयसम्म साउदीमा बसेर यहाँले काम गर्नुभयो र फेरि पनि जाँदै हुन्छ हाम्रो शुभकामना छ र तपाईँले अन्तिममा यी जसरी युवाहरू विदेश लागेर जुन काम भन्नु त्यो पाएका छैनन् र यहाँ जुन सिपमूलक तालिमहरू पनि लिएका छैनन् त्यस्ता युवाहरूलाई विदेश जानुभन्दा पहिले चाहिँ के सुझाव दिन चाहनुहुन्छ तिनीहरूलाई चाहिँ सबभन्दा पहिले नेपालमा राम्रो तालिम लिएर रा मात्रै ट्रेनिङ गरेर मात्रै आफ्नो क्षमताअनुसार देशमै त्यही कामको लागि जानुहुने धन्यवाद यहाँले आफ्नो समय दिनुभयो र यहाँसम्म आउनु भयो विदेशका दुःख सुखका कुराकानीहरू सुनाउनु भयो र तपाईँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु आदरणीय श्रोता आज हामीसँग हुनुहुन्थ्यो पिटिओ साथ माधवपुरका रमेश ढकाल जो सात वर्ष साउदी अरबमा पेन्टर लेबरदेखि लिएर ड्राइभिङ को काम समेत गरेर हाल छुट्टीमा आउनु भएको छ र उहाँ फेरि पनि दुई वर्ष विदेश लागेर कुन पैसा कमाइ धमाई गरेर नेपालमा कुनै व्यवसाय गर्ने इच्छा जाहेर गर्नुभएको छ हाम्रो पनि शुभकामना छ उहाँलाई अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोलो पाँच इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु पनि संसारभर सुनिरहनु भएको यो कार्यक्रम देश विदेश तपाईँ पनि विदेश गएर आउनुभएको छ अथवा जान लाग्नु भएको छ भने हामीसँग त्यसका बारेमा ध्यान दिनुपर्ने कुराहरू सम्पर्क गर आने सकूने कोई समस्या पड़े बने रेडियो फोन न्यूज एट जीमेल डट कम में संपर्क कर सकूने हस्त ये कार्यक्रम सुनेर साथ में त्यवाद धन्यवाद प्राविधिक मित्र सूर्य कार्यक्रम देश विदेश म रही बिदा होमस्कार सङ्गीतको उर्वर भूमि हाम्रो नेपालमा छन् खेलिङ खेल्न दिदी बहिनी तिरा जान्छन् पञ्चे बाजा बाँसुरी र सारङ्गीका धुन हराउँदै गएको देख्दा मन लाग्छ नि धुन हे नेपाली अगाडि सारौँ है कि सङ्गीतको जगेर्ना गयारौँ है नेपाली अगाडि सारौँ है गीत सङ्गीतको जगेरना गयारौँ है गीत सङ्गीतको जगेर्ना गयौँ है ते चोली छाडे ढाका टोपी यही बैरलले नेपालीलाई नचिने भोपी लगाऊ आफ्नै वेशभूषा मानौ आफ्नै पर्व सुन्दर देशमा जन्म लियौ मानौ आवा गर्व नेपाली दाजुभाइ सुन सबै मिले भन्छ त्यसे नमुना के नेपाली दाजुभाइ सुन सबै मिले भन्छ त्यसै नमुना सबै मिले भन्छ नमुना चिजमा धनी नेपालमा छैन कमी आफ्नै देश बनाउनलाई लागि परम हामी देशको गीत गाए आज सबले सुन्नु होला आफ्नै देशको प्रगतिको माला बुन्नु होला आफ्नै ठाउँको सखानु भेष पाल छोडी पिना जाऊ है परदेश आफ्नै ठाउँको शाखानु भेषले पाल छोडी पिना जाऊ है परदेश आफ्नै ठाउँको शाखानु भेषर आउने बाल छोडी किन जाऊ है परदेश आफ्नै ठाउँको शाखानु बेस आउने बाल छोडी किन जाऊ है परदेश